नयाँ संविधान बनाउने अवसर नगुमा आग्रह राज्य शक्तिको प्रयोग गरेर भए पनि संविधान सभाको निर्वाचन गराउने करको दायरा सरकारलाई पूर्व अर्थमन्त्रीहरूको सुझाव पुरानै कार्यक्रममा निरन्तरता दिनुपर्ने दिन नहुने कंग्रेस नेता वाग्लेको भनाई न्यूनतम पारिश्रमिक निर्धारण समितिद्वारा श्रमजीवी पत्रकारको तल बढाउन सरकार समक्ष राष्ट्रपति विरूद्धको प्रदर्शनमा परि सातजनाको ज्यान गयो र पाकिस्तानका क्रिकेट खेलाडी दानिस कनेरियाले आजीवन इङ्ल्याण्ड एन्ड वेल्स क्रिकेट बोर्ड इसीबीद्वारा खारेज मेगा इन्टरनेट ट लाज रेग्मीले संविधान सभाबाट नयाँ संविधान बनाउने अवसर नगुमाउन आग्रह गर्नु भएको छ आदिवास जनजाति उत्थान राष्ट्रीय प्रतिष्ठान को एघारों संचालक परिषद को बैठक आज ललितपुर परम्परागत आदिवासी जनजाति का बाजा बजार शुभारंभ करेग्मी संभा को निर्वाचन को मिति घोषणा तय निर्वाचन में भाग लिनेचन सफल बनाऊ वर्तमान सरकारले अति आवश्यक पर्ने अध्यादेश मिटति घोषणा शांति सुरक्षा जस्ता सब पूर्वाधार तैयार करी निर्वाचन माहौल तैयार करते गई रेग्मी आहवान रेग्मी लोकतंत्र को सुंदर पक्ष भन्नता स्वतंत्रता और उतार् पर्नेता मंत्री परिषद का अध्यक्ष रेग्मी अंतरराष्ट्रीय श्रम संगठन को अभिस को पक्ष राष्ट्र भैस इसको ने कानूनी तथा संवैधानिक व्यवस्था तयार गरिने जानकारी दूंभ अन्तरिम चुनावी मन्त्री परिषदका अध्यक्ष खिलराज रेगमी र एकीकृत एक नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच आज बिहान भेटवार्ता भएको छ भेटमा रेगमीले सरकार चुनावी प्रक्रियामा लागिसकेकाले सबैको सहभागिताका लागि विशेष पहल गर्न प्रचण्डलाई आग आग्रह गर्नुभएको रेग्मीका प्रेस रिग्मिका प्रेस संयोजक राजेन्द्र प्रसाद पाण्डेले जानकारी दिनुभयो प्रचण्डले संविधानसभा चुनावको वातावरण र निर्वाचन प्रक्रियाभन्दा बाहिर रहेका दलहरूलाई चुनावी प्रक्रियामा ल्याउन आफू क्रियाशील रहेको बताउनुभयो उहाँले सरकारले पनि सबै दल र पक्षलाई चुनावी प्रक्रियामा ल्याउन पहल गर्नुपर्नेमा जोड दिनुभएको प्रचण्डको निजी सचिवालयले जनाएको छ अर्थ पूर्व अर्थमन्त्रीहरूले नयाँ कार्यक्रम समावेश नगरी करको दर यथावत राखेर पूर्ण बजेट ल्याउन सरकारलाई सुझाव दिएका छन् रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा उनीहरूले पुरानै कार्यक्रमलाई निरन्तरता दिने गरी पूर्ण बजेट नै ल्याउनु पर्ने बताएका छन् राष्ट्रपतिले आंशिक बजेट ल्याउन सुझाव दिइरहेको समाचार बाहिर आएको बेला पूर्व अर्थमन्त्री भने पूर्ण बजेटकै पक्षमा उभिएका हुन् ए एमालेका नेता भरतमोहन अधिकारीले मुलुकको अर्थतन्त्र कमजोर अवस्थामा रहेकाले आउनुपर्छ म त संविधानमै निश्चित मितिमा पुनः बजेट सार्वजनिक गर्नुपर्ने व्यवस्था हुनुपर्ने पक्षमा छु बजेटमा खेलबाड हुँदा उद्योग धन्दाको अवस्था पञ्चायत कालभन्दा कमजोर भइसकेको उहाँको भनाइ थियो कार्यक्रम भने नल्याउन सुझाव ए माओवादीका नेता वर्षमान पुन अनन्तले जस्तोसुकी परिस्थितिमा समेत राष्ट्रिय बजेट बाधारितपूर्ण आउनुपर्ने बताउनुभयो उहाँले विगतका सरकारले ल्याएको तीन खम्बी अर्थनीति करको दर र राष्ट्रिय गौरवका आयोजनालाई निरन्तरता दिएर बजेट ल्याउनु पर्ने बताउनु भयो अर्थमन्त्रीको राजनीति आस्थाको छाप बजेटमा पर्दैन भन्ने सुनिश्चित गर्नुपर्ने उल्लेख गर्दै पुनले भोलि बन्ने जननिर्वाचित सरकारले स्वीकार गरी, गर सरकार गरी बजेट ल्याउनु पर्ने बताउनु भयो नेपाली कंग्रेसका नेता एवं पूर्व ऊर्जा मन्त्री डाक्टर प्रकाश महतले मुलुकको अर्थतन्त्रलाई सहज रूपमा अघि बढाउन पुनः बजेट आवश्यक रहेको भए पनि करको दर बढाउने जस्ता विवादास्पद विषय बजेटमा राख्न नहुने बताउनुभयो उहाँले पुराना आयोजनालाई निरन्तरता दिनुपर्ने बताउनुभयो बजेट मार्फत ऊर्जा र ट्रान्समिसन लाइनलाई प्राथमिकतामा राख्न उहाँले आग्रह गर्नुभयो राप्रपा नेता डाक्टर प्रकाश चन्द्र लोहनीले पनि पूर्ण बजेट ल्याउनु पर्ने बताउनु भयो उहाँले चुनावी सरकार भएकाले बजेटलाई दलगत भागभन्दा नगर्न र कसैको दास नबनाउन सुझाव दिँदै तीन खम्बे अर्थनीति ती हटाउन माग गर्नुभयो लोहनीले नयाँ कार्यक्रम ल्याउन भन्दा पनि बजेट कार्यान्वयनको संयन्त्रमा जोड सुझाव दिनुभयो अर्थ मंत्रालय का सलाहकार डाक्टर चिरंजीवी नेपाल ने खर्ब छ अर्ब को बजेट समयम आउने जानकारी दीद कर्मचारी को तलब बढ़ाने विषय अज निश्चित भई न सकते बता प्रमुख दलका नेताहरूले संविधान सभाको निर्वाचन बहिष्कार गर्न नेकपा माओवादीको निर्णय आत्मघाती भएको बताएका छन् उनीहरूले निर्णय फिर्ता लिएर चुनावमा आग्रह गरेका छन् एमाले नेता भर्तमोहन अधिकारीले चुनाव बहिष्कार गर्ने माओवादी निर्णयपछि मङ्सिर चारको घोषित मितिमा निर्वाचन नहुने हो कि भन्ने आशंका बढेको भन्दै निर्णय फिर्ता लिन आग्रह गर्नुभयो रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा नेता अधिकारीले वैद्य माओवादीको माग गरेर निर्वाचनमा ल्याउन चार दल र सरकार लचिलो हुनुपर्ने बताउनु भयो आवश्यक परि मन्त्री परिषद अध्यक्षले प्रधान न्यायाधीश पदबाट राजीनामा राजनैतिक समिति परिमार्जन र सभासदको संख्या छ बनाउन पनि लछिलो हुनुपर्ने उहाँको भनाइ छ ए माओवादी नेता वर्षमान पुन निर्वाचन बिथोल्ने नेकपा माओवादीको निर्णय ने आत्मघाती हुने भन्दै त्यसमा पुनर्विचार गर्न सुझाव दिनुभयो वैद्यलाई पनि निर्वाचनमा ल्याउनु पर्ने भन्दै उहाँले जनयुद्धको जगमा जनविद्रोह अहिले सम्भव नरहेको प्रश्न पार्नुभयो कङ्ग्रेस नेता डाक्टर प्रकाशचरण महतले चुनावबाट नेकसन निकाल्नेमा नेकपा माओवादी बाहेकका दलहरू सहमतिमा रहेको जानकारी दिदै वैद्यलाई पनि निर्वाचनमा ल्याउन लक्षक भएर प्रयत्न गर्नुपर्ने बताउनुभयो राप्रपाका नेता डाक्टर प्रकाश लोहनीले सबै पक्ष सहभागी हुने वातावरण नबनाए जबरजस्ती गरिने निर्वाचनले संविधानसभाको वैधानिकतामा नै प्रश्न उठ्ने भन्दै सबै पक्षलाई निर्वाचनमा ल्याउन प्रयत्न गर्न आग्रह गर्नुभयो नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले राज्य शक्तिको प्रयोग गरेर भए पनि संविधान सभाको निर्वाचन गराउने बताउनु भएको छ निर्वाचनको विरोधी दलहरूलाई लक्षित गर्दै नेता गौतमले कुनै पनि हालतमा तोकेको मितिमा निर्वाचन भएर छाड्ने बताउनुभयो पूर्वी चितवनको वीरेन्द्रनगरमा नयाँ कृषि अभियान कृषि सहकारी संस्था लिमिटेडको आयोजनामा भएको तीन दिने प्रशिक्षक प्रशिक्षण तालिमको उद्घाटन गर्दै नेता गौतमले विरोधी दलहरूलाई अन्तिम समयसम्म आग्रह गर्ने र सहमति मनाए राज्य शक्तिको प्रयोग गरेर निर्वाचन गराउने बताउनु भयो उपाध्यक्ष गौतमले चुनाव हुनै नदिने विरोधी दलहरू जनतामाझ नाङ्गिने चेतावनी दिनुभयो चुनाव हुन दिन्नौ भन्नु मानव अधिकारको हनन हुने समेत उहाँको भनाइ थियो तोकिएको मङसिर चार गते निर्वाचन हुने भन्दै उहाँले निर्वाचन नभए असफल हुने दावी गर्नुभयो निर्वाचन हुने वातावरण बन्दै गएको छ नेता गौतमले भन्नुभयो सरकार राजनैतिक दलहरू र नागरिक मिलेर निर्वाचन सफल बनाउनु पर्दछ पहिलो संविधान सभाको निर्वाचनबाट संविधान बन्न नसक्नु ए माओवादी र मध्यसी मोर्चाको षड्यन्त्र रहेको उहाँको जिकिर थियो दोस्रो संविधान सभाको निर्वाचनमा एमाले पहिलो शक्तिमा शक्तिको रूपमा आउने भन्दै नेता गौतमले त्यसपछि एमाले संविधान बनाउने दावी गर्नुभयो गर्न सबैलाई आग्रह गर्नुभयो यसबीच कृषिलाई आधुनिकीकरण गर्नुपर्नेमा नेता गौतमले जोड दिनु भएको छ आजदेखि शुरू भएको प्रशिक्षक प्रशिक्षण तालिमको उद्घाटन कार्यक्रममा बोल्दै नेता गौतमले कृषिको विकासका लागि गर्नुपर्ने बताउनु भयो परम्परागत रूपमै खेतीपाती गर्ने बानीका कारण विकास नभएकाले यसलाई आधुनिकीकरण गर्नुपर्ने उहाँको भनाइ थियो कुनै एक व्यक्तिले मात्र कृषिको विकास गर्न नसकिने भन्दै गौतमले सहकारीका माध्यमबाट कृषिलाई व्यवसायीकरण गर्नुपर्नेमा जोड दिनुभयो कृषकले श्रम र लगानी अनुसार मुनाफा पाउन सकेका छैनन् गौतमले भन्नुभयो कृषिलाई व्यवसायीकरण गरेर आर्थिक समृद्धिमा जोड दिनुपर्दछ रासायनिक मल र विषादीका कारण उर्वर भूमि नाश हुँदै गएकाले प्राङ्गारिक खेतीतर्फ कृषकलाई आकर्षण गराउनुपर्ने उहाँको भनाइ थियो नेपाली कंग्रेसका नेता चिरञ्जीवी वाग्ले अब कुनै पनि राजनैतिक दललाई युद्धमा फर्कन दिन नहुने बताउनु भएको छ युद्धले मुलुकलाई पछि धकिल्ने भन्दै उहाँले सरकार र जिम्मेवार राजनैतिक दलले असन्तुष्ट दलहरूसँग सम्वाद गर्नुपर्ने बताउनुभयो रिपोर्टर्स क्लब दाङले आज तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले नेकपा माओवादी वैद्य समूहले अगाडि सारेको गोलमेज सम्मेलनको आह्वान गरी मुलुकमा राजनैतिक निकास निकाल्न सकिने एउटा विकल्प रहेको बताउनु तर गोलमे सम्मेलनमा विभक्त नभई एउटी सहमतिमा जाने वातावरण अडान रहेको उहाँले बताउनुभयो उहाँले नेकपा माओवादी लगायतका दलहरू सहभागी नहुँदै घोषणा गरेको निर्वाचन र हताशमा भएको बताउनुभयो निर्वाचन नै राम हुन नसक्ने उहाँको भनाइ छ निर्वाचन नै हुन नसक्ने उहाँको भनाइ छ मङ्सिर चार गते संविधान सभाको दोस्रो निर्वाचन हुनेमा वाग्ले आशंका गर्नुभयो समिति अध्यक्ष गोविन्द आचार्यले नेपालमा पत्रकारहरूको अवस्था अत्यन्त अनुसार संसार माध्यममा अठार दशमलव एक सात प्रतिशत पत्रकार मात्र स्थायी छन् दुई वर्ष भने बिस प्रतिशत पत्रकार लेकर थे जमा छपन्न प्रतिशत पत्रकार लेकर पत्र छत्तीस दशमलव पांच तीन प्रतिशत न्यूनतम पारिश्रमिक पाएको र साठी दशमलव पत्रकारले मात्र पत्र समितिले पत्रकारको तलब बढाउन र श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गर्न बाध्यकारी व्यवस्था बनाउन सरकारलाई सुझाव दिएको छ प्रतिवेदन बुझ्दै सूचना तथा सञ्चार मन्त्री माधव प्रसाद पौडेलले आफूले यसलाई कार्यन्वयन गर्न तत्काल कार्यदल बनाउने बताउनु कार्यक्रम नेपाल पत्रकार महासंघ का अध्यक्ष शिव गांवले पत्रकार को न्यूनतम तलब पंद्रह हजार रुपया भांद धेरे बनाने बता जनक शिक्षा सामग्री केन्द्र लिमिटेड आगामी संविधानसभाको निर्वाचनको लागि आवश्यक मतपत्र लगायतका सामग्री छाप्ने तयारीमा जुटेको छ पहिलो संविधानसभाको निर्वाचनमा पनि केन्द्रले मतपत्र लगायतका निर्वाचन सामग्रीहरूको छपाई गरेको थियो प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ प्रेतीले मतपत्र लगातने जानकारी जनक शिक्षा का प्रबंध संचालक अनिल झाभ हमी सामग्री छापने तैयारी में आवश्यक पर्ने मेसिनरी जनशक्ति तैयारी काम का में जुटी रह मतपत्र लगातार निर्वाचन संग संबंधित छापे जानकारी दीभ इसपक छपाई को काम कर मतदाता अब पालो अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ नेपाली राजनीतिमा गिरिजा प्रसाद कोइरलाको आवश्यकता खड्कीको भन्ने नेपाली कङ्ग्रेसका नेताहरूको दावीप्रति तपाईको विचार के छ ए सोरैयाना आना बी अरू पनि सक्षम छन् र सी अरूको मुख ताक्ने बानी तपाईँले ता पठाउनु भएको मतको अन्तिम परिणाम यस्तो रहेको छ ए स्वरैया सहियो भन्नेमा उनातिस प्रतिशत पनि सक्षम छन् भन्नेमा बत्तीस र सी अरूको मुख बानी भन्नेमा उनाचालिस मत व्यक्त गर्ने तपाईँ सम्पूर्णलाई धन्यवाद अब भोलिका लागि हाम्रो प्रश्न छ कुनै पनि राजनैतिक दललाई युद्धमा फर्किन दिन नहुने कङ्ग्रेस नेता वाग्लेको भनाइप्रति तपाईँ के भन्नुहुन्छ ए सही अभिव्यक्ति बी मुलुकलाई पछि पार्न त भएन नि र सी सहमति नजुटेपछिको विकल्प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 अब पालो ट्राफिक खबरको सम्पूर्ण सड़कको वर्तमान अवस्था यस्तो रहेको छ यति बेला नारायणगढ हेटा बिरगंज सडक खण्ड खुल्ला रहेको छ नारायणगढ मुग्लिन सडक खण्ड मोगलिनो विषय काठमाडौँ सडक खण्ड मुगलिन्दमोली पोखरा सडक खण्ड र नारायणगढ़ प्रासेभुटो सडक खण्ड पनि खुला रहेको छ ट्राफिक डिजिटल डिजिटल कलर फ्लेक्स फोन मृत्युने थी, संख्या बाईस छ दशमल एक रेक्टर स्केल मापन गरेको भूकम्प उद्धारमा खटेकाहरूले भग्नावशेषमा थुप्रै चियापेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरेका छन् सन। सन् दुई हजार चारमा नौ दशमलव एक रेक्टर स्केलको भूकम्प गएपछिको यो ठुलो भूकम्प भएको त्यहाँका भूगंभविदे जनाया सन् दुई हजार चार गई भूकंप में तेईस हजार को मृत्यु इजिप्टमा राष्ट्रपति मोहम्मद मोर्सेको विरूद्धमा गरेको प्रदर्शन झनै सर्किँदै गएको छ प्रदर्शनमा सत्ताधारी र विपक्ष बीच झडप हुँदा सातजना मारिएका छन् मोहम्मद मोर्सेले सत्ता छोड्नुपर्ने मागसहित गरेको प्रदर्शनको आज तेस्रो दिनमा पनि हजारौं प्रदर्शनकारीको सहभागिता रहेको छ विपक्षले मोर्सेलाई पद छोड्नको लागि समय दिएको थियो तर दिएको समय पूरा भएकाले उनीहरू प्रदर्शन गरेका हुन् मोर्सेले सेनालाई दिएको अडचालिस घण्टे अल्टिमेटम पनि खारिज गरेको छ आफ्नो अल्टिमेटम फिर्ता लिन भनेका छन् मोर्सेका अनुसार आफू जनताद्वारा चुनिएको राष्ट्रपति भएकाले वैधानिकतालाई चुनौती दिन नसक्ने बताउनु भएको छ सा। साथै राष्ट्रपति मोर्सेले विपक्षी समूहलाई विचार विमर्शको लागि बोलाए पनि उनीहरूको तर्कबाट कुनै सक नआएको कु बताउनु भएको छ आतंकवाद अन्त्यका लागि पाकिस्तानले तालिबानसँग आग्रह गरे अफगानिस्तानमा चलिरहेको संघर्ष सं। एक हप्तामा अन्त्य हुने अफगानी सेनाले दावी गरेको छ सेना प्रमुख शेर मोहम्मद कर्मीले तालिबानी नेताहरू पाकिस्तानबाट नियन्त्रित रहेको पाकिस्तानमा आश्रय लिइरहेकाले पाकिस्तानले प्रयास गरे अफगानिस्तानको संघर्ष रोकिने बताउनु बीबीसी संघको कुराकानीमा करिमीले पाकिस्तान र अमेरिकाले चाहने हो भने अफगानिस्तानमा शान्ति छाउने दावी पनि गर्नुभयो पाकिस्तानले तालिबान नेतृत्वमाथि दबाव सिर्जना गर्ने हो या उनीहरूलाई संघर्ष रोक्नको लागि सहमत गराउने हो भन्ने यसले अफगानिस्तानलाई धेरै हदसम्म सहयोग पुग्ने सीमा भिबानी नेता लेकिन जानकार रही बताया तर पाकिस्तान मत को प्रभाव अस्वीकार करते आई बड़ो उसाकू आधार पाकिस्तानकाडी दानेस कनेरियाले आजीवन प्रतिबन्ध विरुद्ध गरेको अपिल खारेज गरेको छ एससिबीका अध्यक्ष कनेरियाले आफ्नो वरिष्ठता र अन्तर्राष्ट्रिय अनुभव युवा र कमजोर खेलाड़ीलाई भ्रष्ट बनाउन उपयोग गरेकाले उनीमाथिको प्रतिबन्ध नहटाउने बताएका छन् आफू विरुद्धको प्रमाणका बावजुद कनेरियाले नअपराध स्वीकारेको छ न आफ्नो भ्रष्ट व्यवहारको लागि पश्चता व्यक्त गरेको छ क्राकको भनाइ छ कानेरियालाई अनुशासन समितिले सन् दुई हजार जुनमा एसएक्स का लगी खेले का बिला आप टिम का सदस्य मर्भिन वेस्टफीडला मैच फिक्सिंग पैसा दिन पैसा लिन दवाब दिएकोमा दोषी ठहर गर्दै प्रतिबन्धको घोषणा गरिएको थियो वेस्टफिल्डलाई पनि व्यावसायिक क्रिकेटमा पाँच वर्षको प्रतिबन्ध लगाएकोमा इसी इसबीले उनी अप्रिलमा हुने क्लबस्तरीय क्रिकेटमा सहभागी हुन पाउने बताएको छ कनेरियाले यसअघि गएको अप्रिलमा पनि आफ्नो प्रतिबन्ध विरुद्ध अनुशासन आयोगमा गरेको अपिल खारेज भएको थियो संविधान सभाबाट नयाँ संविधान बनाउने अवसर नगुमाउन मन्त्री परिषदका अध्यक्ष रेग्मीद्वारा सबैलाई आग्रह राज्य शक्तिको प्रयोग गरेर भए पनि संविधान सभाको निर्वाचन गराउने एमाले उपाध्यक्ष गौतमको दावी करको दायरा यथावत राखेर रा पुनः बचेट ल्याउन सरकारलाई पूर्व अर्थमन्त्रीहरूको सुझाव पुरानै कार्यक्रममा निरन्तरता दिनुपर्ने भनाइ कुनै पनि राजनैतिक दललाई युद्धमा फर्किन दिन नहुने कंग्रेस नेता वाग्लेको भनाई न्यूनतम पारिश्रमिक निर्धारा श्रमजीवी पत्रकारको तलब बढाउन सरकार समक्ष सिफारिश इण्डोमा आएको भूकम्पमा परि मृत्यु हुनेको संख्यामा भएको राष्ट्रपति विरूद्धको प्रदर्शनमा परि सात जुनाको ज्यान गयो र पाकिस्तानका क्रिकेट खेलाड़ी दानिस कनेरियाले आजीवन प्रतिबन्ध वृद्ध गरेको अपील इङ्ल्याण्ड एन्ड वेल्स क्रिकेट बोर्ड द्वारा खारेज हौसद सांझ पांच बजे कर्पण बुलेटिन सक्य सहकर्मी ध्रुवसंगे मौसम बिदा हो नमस्कार र्निंगडमी मैथ साइंस रेस्ट नदीकन पांच विषय में मत्र एसएलसी प्लस टू कराइने साथ ही इंग्लिश जापानीज कोरियन भाषा एवं कंप्यूटर